साथी, तथा तयार पारिएको हामीलाई उज्यालो नाइन्टी नेटवर्क साथै उज्यालोको मोबाइल एप द्वारा विश्वको विभिन्न ठाउँबाट सुनिराख्नु भएको छ गएको अङ्कमा हामीले तपाईँको मनोजिज्ञासाको सम्बोधन विज्ञ मार्फत गऱ्यौँ र साथै किशोर किशोरी र तिनका अभिभावक बीच हुने सम्बन्धको बारेमा चर्चा गर्यौँ साथी हामीलाई सुन्दै हुनुहुन्छ भने र आफ्नो मनमा उत्पन्न समस्याको बारेमा जिज्ञासा छ भने अन्ठानब्बे साठी बयानब्बे कुनै पनि समयमा एसएमएस गर्न सक्नुहुन्छ र हाम्रो इमेल ठेगाना मनोजिज्ञासा एट साग इमेल पनि पठाउन सक्नुहुन्छ हामी अर्को हप्ता यसै समयमा एकजना विज्ञ समक्ष कुराकानी गर्दै तपाईँको जिज्ञासाको उत्तर दिने प्रयास गर्छौँ आत्महत्या नेपालको निम्ति निकै ठुलो चुनौती भएर उभिएको छ तर के त्यो चुनौती सामना गर्न हाम्रो देशको सरकारवालाहरू सचेत र सूचित छन् त विषयको गम्भीरता बुझ्नको लागि त्यस विषयको यथेष्ट जानकारी हुन जरुरी छ तर नेपालमा आत्महत्या सम्बन्धी निकै नै कम जानकारी र सूचना उपलब्ध छ नेपालमा आत्महत्या सम्बन्धी सूचनाको उपलब्धता र नेपालमा आत्महत्याको जोखिम र यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर एउटा अध्ययन भर्खरै सम्पन्न भएको छ त्यसको बारेमा त्यस अध्ययनका शोधकर्तासँगको कुराकानी प्रस्तुत गर्छौँ यो कार्यक्रमको पहिलो खण्डमा कार्यक्रमको दोस्रो खण्डमा एउटा मनोवैज्ञानिक उपचार पद्धति स्यान्ड प्लेथेरापीको बारेमा चर्चा गर्नेछौँ र कार्यक्रमको तेस्रो खण्डमा नेपालमा आत्महत्याको जोखिम दिन प्रतिदिन बढिरहेको छ तर हामीसँग त्यसको बारेमा उचित सूचनाको अभावले त्महत्याले नेपाली जनजीवनलाई कसरी गिजोलिएको छ भन्ने बारेमा यानकारी छैन सरकारसँग आत्महत्याहरूको सङ्कलन गर्ने परिपाटी बसेकै छैन जसले गर्दा यो उप जस्तो बनेको छ नेपालमा आत्महत्या सम्बन्धी अध्ययन अनुसन्धान कमै मात्रामा हुन्छ यसै सेरोफेरोमा हामीले भर्खरै मात्र प्रकाशित आत्महत्या सम्बन्धी अध्ययन सुसाइड सर्भेलेन्स एन्ड हेल्थ सिस्टम इन नेपाल a qualitative and social network analysis यस अध्ययनका मुख्य अध्ययनकर्तासँग कुराकानी गरेका थियौँ अमेरिकी नागरिक एसली ह्यागमन करिब एक वर्षदेखि नेपालमा आत्महत्या सम्बन्धी अध्ययन गर्नुभएको थियो जुन हामीले उहाँसँगको अन्तर्वार्ता लिँदासम्म सुरुवाती निचोड निस्किसकेको थियो उहाँसँग हामीले अङ्ग्रेजीमा अन्तर्वार्ता लिएका थियौँ जुन हामीले नेपालीमा अनुवाद गरेर प्रस्तुत गर्दैछौँ आउनुहोस् अब एसलीसँगको सम्पादित अन्तर्वार्ता सुनौ क्यान युटेल मी अबाउटर रिसर्च कृपया आफू र आफ्नो अध्ययनको बारेमा केही भनिदिनुहोस् न मेरो नाम एसले हेगमन हो मैले मास्टर्स पब्लिक मा गरेकी छु र पिएचडी डोबल हेल्थमा गर्दैछु र हाल नेपालमा आत्महत्याको बारेमा अध्ययन गर्दैछु नेपालमा प्रजनन उमेरका महिलाहरूमा हुने आत्महत्या सम्बन्धी केही अध्ययन भएका छन् तर यसमा पनि पन्ध्र वर्ष मुनि र पैँतालिस वर्ष माथिका महिलाहरूमा हुने आत्महत्याको बारेमा एकदमै कम अध्ययन भइरहेको छ भने are... पुरुषले गर्ने आत्महत्या त झन् गरिएकै छैन यसमा पनि अझ नेपालको स्वास्थ्य प्रणालीमा आत्महत्या सम्बन्धी कुनै अभिलेख नै छैन जसले गर्दा नेपालको स्वास्थ्य प्रणालीले आत्महत्यालाई ठुलो समस्याको रूपमा बुझ्न सकिरहेको छैन यो नेपालमा हुने मृत्युको प्रमुख कारक हुन सक्छ तर यस कुरा प्रमाणित गर्नका लागि कागजी रूपमा कमै तथ्य छन् त्यसैले मेरो रिसर्चको मुख्य उद्देश्य भनेको हामी किन आत्महत्यालाई एउटा स्वास्थ्यको विषय मान्दैनौँ र नेपालमा किन मान्छेलाई आत्महत्या गर्न अभिप्रेरित हुन्छन् यसका के के जोखिमका कारक हुन्छन् र हामीले के कस्ता कार्यक्रम बनाएमा आत्महत्याको दरलाई रोकथाम गर्न सकिन्छ भन्ने होइन We have data published by WHO and our own police Nepal police uh, as per the WHO report Nepal stands in the 8th We have data published by WHO and our own police Nepal police as per the WHO report Nepal stands in the 8th place in the world in terms of suicide rate according to the WHO report Nepal is in the 8th place in the world in terms of suicide rate So the World Health Organization the reside data actually does not come from Nepal specifically विश्व स्वास्थ्य संगठन को तथ्यांक कुरा गर्दा यहाँको जनसंख्याले लिएर निकालिएको तथ्यांक होइन त्यो इन्डिया श्रीलंका र पाकिस्तानबाट आएको तथ्यांकले आधार मानेर एक तथ्याङ्गत गणितीय नमूना तयार गरिएको हो जसले नेपालमा आत्महत्या यति हुन सक्छ भनेर देखाएको छ त्यसैले हामीले गरेको अध्ययनको तथ्यांक र विश्व स्वास्थ्य संगठनको अध्ययनको तथ्यांक मेल खान्छ कि खादैन भन्ने कुरामा कुनै दुख् छैन हामीले गरेको अध्ययनबाट चाहिँ के पायौँ भने जनसङ्ख्यामा आत्महत्याको ठुलो बोध छ विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले महिलामा आत्महत्याको जोखिम पुरुषमा भन्दा बढी देखाएको छ तर नेपाल प्रहरीको प्रतिवेदनले ठीक उल्टा कुरा भनेको छ जसमा आत्महत्याको जोखिम महिला भन्दा पुरुषमा बढी छ भनेर देखाएको छ हाम्रो अध्ययन पूरा भइ नसकेको कारणले हामीले यो नै हो भनेर अहिले भन्न सक्ने अवस्थामा छैनौ तर अध्ययनको दौरानमा अस्पतालको आकस्मिक कक्षबाट निकालिएको तथ्याङ्क अनुसार हामीले धेरै महिलाहरूले आत्महत्याको प्रयास गरेको तथ्याङ्क पायौँ र विभिन्न कारणले गर्दा आत्महत्याको ठुलो जोखिम दुवै महिला पुरुषहरूको जनसङ्ख्यामा छ र ती जोखिमहरू न्यूनीकरण गर्नका लागि केही कार्यक्रमहरू सञ्चालन गर्न सक्छौँ Right so the police data says oh suicides a big problem amongst men I was wondering I as a foreigner why are you so much interested to do research in Nepal मैले सोचिराखेको थिएँ विदेशी भएर पनि तपाईले नेपालमा अध्ययन गर्न त्यो पनि आत्महत्या जस्तो विषयमा सोच आयो? खासमा मैले रिसर्च सुरु गर्नुको कारण के थियो भने मलाई पढाउनु हुने प्राध्यापक ब्रान्डन कोहर्टले बिस वर्षदेखि नेपालमा काम गरिराख्नु भएको छ र मैले मास्टर्स गर्दा पनि अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्यमा अध्ययन अनुसन्धान गरेकी थिएँ र हाइटीमा पनि आत्महत्या सम्बन्धी काम गरिसकेको थिएँ हाइटीमा आत्महत्याको कुरा धेरै हुन्थ्यो तर तथ्याङ्कको अभिलेख सोच अध्ययन कतै कहीँ थिएन र यो कुरामा कम आय भएको देशहरूमा पनि उस्तै पाए साथै म आबद्ध भएको संस्था टिपिओले पनि धेरै सजिलो गराए रिसर्च गर्नका लागि जसले हाम्रो अनुसन्धानको मद्दतले आत्महत्या रोकथाम गर्नको लागि केही कार्यक्रमहरू पनि बनाउँदैछ त्यसैले मेरो आफ्नो इच्छा मेरो प्रोफेसरको लामो समयसम्म समय नेपालको मानसिक स्वास्थ्य सङ्घको गर्दा मलाई नेपालमा रिसर्च गर्न रुचि Um, but also because there's an incredible So can you briefly tell me about the ke hamile aphno adhyan bata ke ke kura haru paunu bhayo chhotkari ma bhanidinu huncha ki So we found that hamile ke payo bhane aatmhatya Nepal ma prahari le bahek kahin kata record na hune raicha फेरि प्रहरीमा पहुँचको समस्याले गर्दा कति आत्महत्याको घटनाहरू वित्महत्या प्रणाली आत्महत्या बारे त्यति चासो नै हुँदैन रहेछ पुलिसले जहाँसम्म बाटोघाटो छ त्यतिको मात्र मतलब हुँदो रहेछ भने स्थानीय प्रशासनलाई मृत्युको कारण भन्न जाँदा धेरैले प्राकृतिक मृत्यु भनेर भन्दा रहेछ तर ती कारणहरू पनि एकीकृत रूपमा रेकर्ड नहुने रहेछ हामीले धेरै आत्महत्याको पछाडि धेरै हुन्छ भन्ने थाहा पायौँ कुनै व्यक्तिको आत्महत्या एउटै कारणले भएको हुँदैन र हामीले पारिवारिक पनि हुने पायौँ जस्तै कुनै परिवारमा आमाले आत्महत्या गरेको छ भने उनले पनि अभिलेख भएका छैनन् र हामीले एउटा महत्वपूर्ण कुरा थाहा पायौँ जसले गर्दा आत्महत्याको रोकथामको लागि अहम भूमिका खेल्न सक्छ नेपालमा धेरै विष सेवन गरेर आत्महत्या हुँदा रहेछ जस्तै रासायनिक मल विषादी प्रयोग गरेर मुसा मार्ने विषय प्रयोग गरेर आदि र यी तथ्यहरू महत्वपूर्ण छन् किनभने सरकारले यस्तो नीति अंगाल्न सक्छ जसले गर्दा कसले यस्ता विष किन्न पाउने कसले बेच्न पाउने कहाँ र कहिले किन्न पाउने जस्ता सामान्य कुराहरूमा निर्देशिका निर्धारण गर्न सक्छ जसले गर्दा आत्महत्याको रोकथामको लागि सहयोग पुग्न सक्छ यस्तो कार्यक्रम इन्डियामा पनि सञ्चालन भइराखेको छ यस्ता खोजहरू नेपालमा हुने आत्महत्याको अध्ययनको लागि महत्वपूर्ण छन् किनभने यस्ता खोजहरू कतै प्रकाशित भएका छैन I um I gather that you collected data from Kathmandu मैले था पाए अनुसार तपाईले जुम्ला र काठमाडौँबाट तथ्यांकहरू लिनु भएको छ किन दुई स्थान रोजनु भएको के कारण छ um so we chose हामीले काठमाडौँ किन रोज्यौँ भने यो केन्द्रीय सहर र रा राजधानी हो र यहाँ तथ्याङ्क उपलब्ध छ मन्त्रालयसँग कुरा गर्न देशको प्रमुख अस्पतालमा समन्वय गर्न पनि काठमाडौँ रोजेका हौ र हामीलाई थाहा छ कि आत्महत्याको जोखिमको कारक सहरमा र गाउँमा फरक हुन्छन् अनि जुम्ला चाहिँ किन भने मेरो प्रोफेसर ब्रान्डन कोहोर्ट त्यहाँ बिस वर्षदेखि अध्ययन गरिराख्नु भएको छ साथै मैले सम्पर्क गरेको संस्था टिपिओ त्यहाँ केन्द्रित भएर काम गर्दोरहेछ जसले गर्दा यदि मेरो रिसर्च गर्दा कसैलाई मानसिक समस्या भएको पत्ता लागेमा आवश्यक मानसिक स्वास्थ्य उपचार चाहिएमा प्रदान गर्न सकियोस् जुम्ला एकदमै उपेक्षा गरेको ठाउँ हो र साथसाथै हामीलाई के लाग्यो भने जुम्लामा धेरै आत्महत्याको घटनाहरू रिपोर्ट हुँदैनन् त्यसैले त्यसका लागि पनि हामीलाई जुम्ला जान जरुरी थियो हामीलाई अरू ठाउँ जहाँ मृत्यु दर धेरै छ भनिएको थियो जस्तै इलाम र पाल्पा त्यहाँ जानु मन थियो तर हामीसँग समय र स्रोतको अभावले हामीले दुई ठाउँ मात्र गऱ्यौँ अध्ययनको दौरानमा पक्कै पनि अनौठो हामीसँग कुरा मैले अघि नै भनेको चाहिँ पारिवारिक इतिहास भएको आत्महत्या र विषादी नियन्त्रण गरेर आत्महत्या रोकथाम गर्न सजिलो उपाय निकै नै प्रभावशाली हुनसक्छ साथै मानिसहरूसँग कुरा गर्दा आत्महत्या निकै नै परिचित विषय पाइयो जुन मेरो पूर्व अध्ययनमा पनि पाइएको थिएन उनीहरूले चिन्ने एक दुईजनाले आत्महत्या गरेको पाइयो आत्महत्या एकदमै सामान्य कुरा थियो एकदमै गत लाग्यो आत्महत्या जस्तो विस्मयकारी र दुखद घटना समुदायमा सधैँ भइराख्ने सामान्य घटनाको रूपमा लिनु निश्चय नै गत लाग्ने कुरा थियो हाम्रो अध्ययनले धेरै कुराहरू र कार्यक्रमहरू गर्नुपर्ने खाँचो औलाइ दिएको छ र म एकदमै आशावादी छु कि त्यस्ता कार्यक्रमहरूले सकारात्मक असर देखाउने छन् जब तपाईँ आत्महत्या गरेको मानिसको परिवारसँग कुरा गर्नुहुन्थ्यो उहाँहरूसँग कुरा गर्दा कस्ता आए? मलाई बाधाहरू आएमलाई एकजना साथी हुनुहुन्थ्यो सीमा खड्गा त्यसैले जब म परिवारहरूलाई भेट्न जाँदा परिवारसँग म होइन कि उहाँले कुरा गर्नुहुन्थ्यो जसले धेरै सजिलो बनायो मेरो नेपाली त्यति राम्रो छैन पहिलो कुरा संवेदनशील विषयमा संवेदनशील र समानुभूति भएर कुरा गर्नु निकै महत्वपूर्ण हुन्छ जस्तै सीमा उहाँ भएर पनि मलाई धेरै सजिलो बनाए तर जुन परिवारको सदस्यले आत्महत्या गर्नुको पछाडि यातना हिंसा वा आकाश जस्ता कारक थिए त्यस्ता परिवारहरू हामीसँग कुरा गर्न राजी भएनन् व्यक्तिगत रूपमा पनि मलाई लाग्दछ कि दिनभरि आत्महत्याको विषयमा कुरा तनावहरूलाई व्यवस्थापन गर्न निकै नै जरुरी हुन्थ्यो धेरै जसो परिवारहरूलाई आत्महत्या सम्बन्धी प्रश्नहरू पहिलो पटक सोधिएको रहेछ जुन कुरा निकै नै गाह्रो थियो भावनाहरू उद्वेलित हुँदा पीडाहरू सुन्न निकै नै चुनौतीपूर्ण काम थियो तर हामी आबद्ध भएको संस्थाले काउन्सिलिङ पनि दिने हुनाले हामीलाई त्यस्ता व्यक्ति र परिवारलाई मनोवैज्ञानिक परामर्श र सहयोग चाहिएमा त्यहाँ पठाउन सक्थ्यो it's there's no one single cause for suicide. ओ नेपालमा एउटा कारण भनेर छैन आत्महत्याको। एउटा मानिस महिला भएर वा दण्डमा परेर वा रक्सी सेवन गरेर मात्र आत्महत्या गर्ने नेपालमा छैन। किनभने यी कुराहरु धेरैजस्तो सबैको जीवनमा हुन्छ। जस्तै हामीले अमेरिकामा आत्महत्यालाई अस्थाई समस्याहरुको स्थायी समाधान भनेर भन्छौँ। ती समस्याहरु जिन्दगीभरि नै हुन्छन् भन्ने हुँदैन। तर मानिसहरु त्यतिबेला आत्महत्या नै उत्तम उपाय ठान्दछन्। नेपालमा धेरै सामाजिक कारण तनाव जस्तै आत्महत्याको पारिवारिक इतिहास भएको हिंसाबाट पीड़ित भएको समाजमा आत्महत्या मैले मृत्युको कारण रिपोर्ट गर्न र त्यसको रेकर्ड राख्न सिफारिस गर्छु सरकारी निकायबाट निगरानी राख्न जरुरी छ स्वास्थ्य प्रणालीको व्यवस्थापन गर्न के लेखेका छन् जस्तै आत्महत्या सम्बन्धी सूचनाहरू बिरामीको जाँच गर्ने कापीमा रेकर्ड हुन्छ तर स्वास्थ्य मन्त्रालयमा दर्ता नै हुँदैन तसर्थ कुनै सामान्य तरिकाले ती डाक्टरहरूले बिरामीको बारेमा लेखेका कुराहरू स्वास्थ्य मन्त्रालयमा दर्ता गराउन सकेमा आत्महत्याले हुने मृत्युको साथै आत्महत्या रोकथामका कार्यक्रमहरूको तालिम दिन आग्रह गर्छु जस्तै आत्महत्याको पूर्व जानकारी हटलाइन नम्बर्स र स्रोतको बारेमा उपयोगी हुन्छ महत्वपूर्ण अध्ययन लाग्यो यस अध्ययनलाई सरोकारवालाहरूले मनन गरेमा पक्कै पनि नेपालमा आत्महत्याको उचित सूचना सङ्कलन र त्यसलाई निरुत्साहित गर्न सकिन्थ्यो उज्यालो नाइन्टी नेटवर्कको साप्ताहिक कार्यक्रम मनोजिज्ञासामा अरू रोचक सामग्री बाँकी नै छन् उज्यालो सुन्दै गर्नुहोला ज्यालो नाइन्टी नेटवर्क र साइक विज्ञान नेटवर्क नेपालको सहकार्यमा अहिले तपाईँ कार्यक्रम मनोजिज्ञासा सुनिरहनु भएको छ हामी सानो छँदा धेरैचोटि बालुवा माटो आदिमा खेल्ने गर्थ्यौँ होला याद गर्नुहोस् त माटो बालुवामा खेल्दा तपाईँलाई कस्तो अनुभूति हुन्थ्यो मलाई याद छ कृपा माटोमा खेल्न एकदमै मन पर्थ्यो माटोलाई गिलो बनाएर विभिन्न आकारको वस्तु बनाउने मेरो सोख नै थियो एकदमै रमाइलो लाग्थ्यो म पनि कहिलेकाहीँ खेलेको याद छ सू झन् तर मेरो आमाले फोहोर हुन्छ भनेर खेल्न दिनुहुँदैन थियो बालुआमा खेलेर पनि मानसिक उपचार हुन्छ भन्दा कतिलाई अचम्म लाग्न सक्छ सुरुमा सुन्दा मलाई पनि अचम्म लागेको थियो र यसको बारेमा बुझ्न मन भएको थियो संसारभर नै चर्चित मनोवैज्ञानिक उपचार पद्धति जसलाई सानप्लेथेरापी भनिन्छ त्यसको बारेमा बुझ्नलाई हामी अङ्कुर काउन्सिलिङ सेन्टरमा गएका थियौँ त्यहाँ हामीले स्यान्ड प्ले थेरापी दिनुहुने काउन्सलर सृष्टि श्रेष्ठसँग यसका बारेमा कुरा गरेका थियौँ आउनुहोस् अब उहाँसँगको कुराकानी सुनाउन यहाँलाई स्वागत छ हाम्रो कार्यक्रममा हजुर थ्याङ्क हामी आज स्यान्ड प्लेको बारेमा कुरा गरिरहेका छौँ सान प्लेलाई सा। सरल भाषामा चाहिँ कसरी बुझ्ने हामीलाई सुनिराख्नु भएको साथीहरूले स्यान्ड प्लेलाई सरल भाषामा कसरी बुझ्ने एकदमै सरल भाषामा भन्नुपर्दा चाहिँ स्यान्ड प्ले भनेको स्यान्ड जुन कि बालुवा हो अनि बालुवामा त्यो जो व्यक्तिले खेल्छ नि त्यसैलाई नै हामीले स्यान्ड प्ले भनेर बुझ्ने हो तर यसलाई थेरापीको रूपमा युज गर्नुपर्ने बेलामा चाहिँ सर्टेन त्यसको केही सीमाहरू छ त्यसको केही स्ट्रक्चर छ चा, त्यसलाई चाहिँ हामी फलो गर्छौँ होइन अन सान प्ले थेरापी भनेको एउटा त्यस्तो थेरापी हो जुनमा चाहिँ क्लायन्ट र काउन्सलर वर्ड थेरापिस्ट हुन्छ अनि चा, थेरापिस्टले चाहिँ स्यान्ड त्यसपछि सर्टेन फिगरिङ्स होइन जुन चाहिँ एउटा मा हुने जति पनि वस्तुहरू छ त्यसको एउटा सानो कलेक्सन र पानी चाहिँ क्लायन्टको अगाडि राखिदिन्छ अनि त्यो वस्तुहरूलाई युज गरेर क्लाइन्टले एउटा आफ्नो संसार सानो संसार वा सानो सिन वा सानो पिक्चर बनाउँछ अनि त्यही त्यसै त्यो जुन प्रोसेस हो नि त्यहाँबाट नै थेराप्युटिक हिलिङ हुन्छ वा उपचार हुन्छ एक किसिमको त्यसैलाई नै हामी सानप्ले थेरापी भनेर बुझ्छौँ अब हामीले सानप्लेक के हो भनेर त कुरा गरिहाल्यौँ यसको छोटकरीमा अलिकति इतिहास पनि भनिदिनुहोस् न ओके यसको इतिहासको कुरा गर्नुपर्दा चाहिँ यो खास सुरु भएको सुरु गर्नुभएको चाहिँ मार्केट लन फिल्ड भन्ने एकजना ब्रिटिस प्रिडियाट्रिसियन हुनुहुन्थ्यो उहाँले चाहिँ आफ्नो क्लायन्टहरूसँग वर्ल्ड टेक्निक भन्ने एउटा टेक्निक युज गर्नुभएको थियो होइन पछि त्यही टेक्निकलाई वर्ल्ड प्ले भनेर युज गरियो जुनमा चाहिँ हाम्रो सेन्ट्रीमा जसरी एउटा सानो संसार बनाउँछौँ भन्छ क्लायन्टहरूले त्यसरी नै संसार बनाएर खेल्ने त्यसलाई आफ्नो कुराहरू एक्सप्रेस गर्ने युज हुन्थ्यो अनि आ, त्यो नै पछि डोरा कार्फ भन्ने एकजना स्विस यङ एनालिस्ट हुनुहुन्छ उहाँले चाहिँ त्यो टेक्निकलाई आफूले बुझेर अनि काम गरेर चाहिँ त्यसलाई पछि नाइन्टिन फिफ्टिजतिर चाहिँ स्यान्ड प्लेथेरापी भनेर नाम दिनुभयो होइन ना? अनि मार्ग्रेट ल एन्ड फिल्ड चाहिँ फेरि वर्ल्ड टेक्निक भन्ने कुरा कहाँबाट आयो भन्दा एचजी वेल्स भन्ने एकजना आ, राइटर हुनुहुन्छ उहाँले फ्लोर गेम्स भन्ने बुक लेख्नु भएको छ त्यो बुकबाट चाहिँ इन्सपायर्ड भएर पहिला मार्गरेट लोनफिलले त्यो वर्ल्ड टेक्निक बनायो त्यही वर्ल्ड टेक्निकलाई पछि रिफाइन गरेर यङ्यन मोडालिटीमा ढाल्ने काम चाहिँ डोरा गर्नुभयो जो चाहिँ एकजना स्विस साइकाट्रिस्ट हुनुहुन्छ हजुर अब यसको प्रयोग कता कता हुन्छ र साथसाथै अलिकति यसका फाइदाहरू पनि बताइदिनुहोस् न यसको uh, प्रयोग कता कता हुन्छ र कोसँग हुन्छ पनि भनिदिन्छु होइन यसको प्रयोग चाहिँ हामी जहाँ पनि गर्न सक्छौँ स्कुल्समा होइन हस्पिटल्समा त्यसै गरी हाम्रो सेल्टर होम्समा अनि अर्को वेलफेयर एजेन्सिजमा अनि प्राइवेट काउन्सिलिङ प्र्याक्टिसेसमा गर्न सक्छौँ होइन अनि स्कुल्सको अनि हस्पिटल्सको कुरा गर्दा तपाईँहरूले याद गर्नुभएको छ कि छैन आजकल चाहिँ स्कुलहरूमा हुन्छ नि विशेष गरी यो मन्टेसरी बेस्ड स्कुल्समा चाहिँ उनीहरूले स्यान्डपिट बनाएर राख्ने गरेको छ अनि बच्चाहरू त्यो स्यान्डपिटमा गएर खेल्ने त्यसलाई अब पानी राख्ने कि त्यहाँ खेलाउन लुकाउने कि उनीहरू आफै त्यहाँ बसेर खेल्ने कसरी खेल्ने त्यो गर्छ त त्यो एउटा पनि एउटा थेराप्युटिक थेराप्युटिक uh, प्रसेस हिलिङ प्रसेस हो भनेर मान्ने कन्सेप्टले चाहिँ त्यसरी युज गरिन्छ होइन अनि कोसँग युज गर्न सकिन्छ भन्ने कुरामा चाहिँ बिस अब प्ले भन्ने बित्तिकै भी विशेष गरी बच्चाहरू त फोकस हुन्छ नै तर बच्चाहरू सँगसँगै यसलाई हामी चाहिँ एडल्ट्स किशोर किशोरीहरू युवाहरूमा र वृद्ध वृद्धहरू भैँसे व्यक्तिहरूमा पनि हामीले यो चाहिँ गर्न सक्छौँ गरेर रा, गरेर आइरहेको पनि छ सुरुमा उहाँहरूलाई अलिकता कस्तो कस्तो अप्ठ्यारो चाहिँ लाग्न सक्छ किनभने खेल्ने भनेको त बच्चाको काम भयो होइन सो सुरुमा अप्ठ्यारो लाग्न सक्छ बट जब प्रोसेसमा एकचोटि जानुहुन्छ त्यसपछि चाहिँ त्यो अब उहाँहरूको आफ्नो सेल्फ हिलिङ चाहिँ सुरु हुन्छ चा। सेन्ड प्लेका के चान। के छन् त्यो पनि केही बताइदिनुहोस् न ओके सेन्ड प्ले थेरापी चाहिँ हाम्रो अङ्कुरको एक्सपिरियन्समा मेरो एक्सपिरियन्समा चाहिँ विशेष गरी यो ट्रमा अफेक्टेड जो व्यक्तिहरू हुनुहुन्छ आघातमा परेको व्यक्तिहरू उहाँहरूको लागि चाहिँ एकदमै इफेक्टिभ भएको हामीले पाएको छौँ जुन भर्बल थेरापी अनि अदर थेरापी अरू थेरापी खालको थेरापीले जुन जति प्रोसेस लाग्छ नि जति सेसन्स लाग्छ जति लाग लामो प्रोसेस हुन्छ सेम्फे थेरापीले चाहिँ त्यसलाई ठ्याक्कै डबल त्यो डबल टाइमलाई हाफ गरिदिन्छ भन्ने चा। चाहिँ हाम्रो एक्सपिरियन्स हो होइन इभन मेरै आफ्नो पर्सनल एक्सपिरियन्सको कुरा गर्नुपर्दा मैले ट्रेनिङ लिएको बेलामा मभित्र भएको त्यस्तो त्यस्तो कुराहरू पनि बाहिर आयो जुन चाहिँ मैले मा कुरा मात्रै गरेको भए वा अरू खालको एक्सप्रेसिभ मिडियाहरू युज गरेको भए चाहिँ मलाई कहिले पनि थाहा हुँदैन त्यस्तो कुरा पनि मभित्र रहेछ ममा रहेछ भनेर अनि आघात परेको बच्चाहरूको ठुलो मान्छेहरूको त कुरा छँदैछ त्यो सँगसँगै चाहिँ जुन हाम्रो यो आ, difficulties, difficulties कोई -कोई के भन्छ इमोसनल डिफिकल्टिज बिहेभियर डिफिकल्टिज हुन्छ नि होइन कोही कोही बच्चाहरूले भनेकै कुरा सुन्दैन उनीहरूलाई कस्तो सुनाउने गाह्रो हुन्छ यस्तो गर्छ उस्तो गर्छ भनिरहेको हुन्छ बच्चा सँगसँगै इभन किशोर किशोरीहरू पनि त्यस्तो गरिरहेको उनीहरूको लागि पनि इफेक्टिभ हुन्छ अनि जुन यो हाम्रो भावनात्मक कुराले गर्दा गाह्रो हुन्छ नि सेन्सिटिभ मान्छेहरू वा आफूभित्रै कुरा लुकाएर राखेको त्यसले गर्दा अरू किसिमको तनावहरू अरू किसिमको इस्युजहरू आएको जो हुनुहुन्छ उहाँहरूको लागि पनि स्याम्प्ले थेरपी चाहिँ एकदमै इफेक्टिभ कुरा हो किनभने यो एउटा नन भर्बल नन भर्बल कम्युनिकेसन हो होइन त्यसमा चाहिँ थेरेपिस्टले वर्ल्ड बनाउनु सकिन्छ भनेर अप्सन देखाइदिन्छ अनि क्लाइन्टले मन लाग्छ भने बोल्न पायो होइन मन लाग्दैन भने यो चाहिँ यस्तो हो मैले बनाएको भनेर त्यसै पनि छोड्न पनि पायो अनि त्यसै त्यो जब प्रोसेस हुँदै जान्छ नि अनि क्लाइन्टमा आफै हिलिङ हुँदै आउँछ थेरेपिस्टले केही भन्नु कतिपय अवस्थामा चाहिँ जस्ट हेल्पफुल क्वेसन मात्र सोधै पुग्छ क्लाइन्ट त्यो आफै आफूभित्र नै त्यसलाई चाहिँ वर्कआउट गरेर अगाडि बढ्छ हजुर कतिको प्रभावकारी पाइयो हामीले यो युज गर्दा चाहिँ अहिलेसम्मको mm. मेरो आफ्नो पर्सनल एक्सपिरियन्स अनि म यहाँ जहाँ काम गर्छु अङ्कुरको एक्सपिरियन्सको कुरा गर्नुपर्दा हाम्रो स सहपाठीहरूबाट पनि कुराहरू सुन्दा चाहिँ अहिलेसम्ममा सान प्ले थेरापीले जुन हाम्रो यो भर्बल थेरापीको प्रोसेस हुन्छ नि यति सेसनसम्म जान सक्छ भन्ने प्रोसेस त्यसलाई ठ्याक्क हाफ गरिदिने भन्ने कुरा पनि सुनेको होइन अनि म आफैले पनि ट्रेनिङ लिने दौरानमा चाहिँ त्यो आफूभित्रको जुन हिलिङ प्रोसेस हो त्यसमा पनि कति धेरै चेन्ज आको कि जुन कुरा मैले सायद भर्बली एक्सप्रेस गरेर कहिले पनि बुझ्न पनि बुझ्दिनँ थिएँ मैले थाहा पनि हुँदैन थियो होला कि त्यो कुराहरू पनि मभित्र छ भनेर सो एकदमै इफेक्टिभ विशेष गरी ट्रमा जुन चाहिँ आघातमा परेको बच्चाहरू हुन्छ नि बच्चाहरू मात्र होइन के भन्छ अधभैँसे वयस्कहरूलाई पनि एकदमै एकदमै इफेक्टिभ भएको कुरा चाहिँ हामीले देखेको छौँ केही हो जस्तै मानसिक अरू मानसिक समस्याहरू जस्तै डिप्रेसन एङ्जाइटीमा चाहिँ सेनप्रोथेरापी कतिको उपयोगी पाइयो मानसिक समस्याहरूको कुरा गर्नुपर्दा चाहिँ यस्तो मानसिक समस्याहरू पनि छन् जसको लागि हामीले औषधि नै खानुपर्छ होइन जस त्यस्तो मानसिक समस्याहरू जसको कारणले मानिसहरूमा चेतना नै हुँदैन होइन आफूको हो के गर्दैछु भन्ने चेतना नै हुँदैन हो त्यस्तो बिरामीहरूको लागि त्यस्तो मानिसहरूको लागि चाहिँ सानप्लेथेरापी इफेक्टिभ नहुनसक्छ किनभने यहाँ चाहिँ एकदमै धेरै आत्मचेतना होइन इन्साइडको कुराहरू आउँछ त्यस्तो बिरामीहरूको लागि चाहिँ हुँदैन तर जो बिरामीले म यो हो म यहाँ छु म यस्तो गर्दैछु भनेर जुन आफ्नो बारेमा आत्मचेतना हुन्छ नि हो त्यस्तो बिरामीहरूको लागि चाहिँ एकदमै धेरै इफेक्टिभ हुन्छ यो है अनि अर्को कुरा चाहिँ यो स्याम्प्ले थेरापी फेरि हामीले ड्रग युजर्सको लागि चाहिँ प्राय युज गर्दैनौँ जो ड्रग यूजर्स होइन जसको चाहिँ आफ्नै त्यो ड्रग को कारणले गर्दा उनीहरूको अर्कै साइकिक स्टेटमा पुगेको हुन्छ उहाँहरूले यदि स्याम्प्ले सुरुकै अवस्थामा गर्नुभयो भने चाहिँ फेरि उहाँहरूलाई एकदम गाह्रो हुन सो ड्रग युजर्सहरूले पनि एउटा सर्टेन प्रोसेसमा गइसकेपछि उहाँहरूको आफ्नो जुन आ, मेडिसिनवाला प्रोसेस हुन्छ नि त्यसमा गइसकेपछि अनि स्यान्ड प्ले गर्नुभयो भने चाहिँ फेरि उहाँहरूको लागि पनि एकदमै धेरै इफेक्टिभ हुन्छ नेपालमा चाहिँ स्यान्डप्ले थेरापी कहाँ युज हुन्छ र कस्तो कस्तो बेलामा र कस्तो कस्तो समयमा चाहिँ प्रयोग भएको पाइयो नेपालमा स्यान्ड्लेथेरपीको युज मेरो नलेजमा चाहिँ मैले अहिलेसम्म जति थाहा छ त्यो त्यो नलेजमा चाहिँ स्यान्ड्लेथेरपी अङ्कुर काउन्सिलिङ एन्ड ट्रेनिङ सेन्टरमा युज भइरहेको छ होइन यहाँ चाहिँ स्थापना कालदेखि नै यो युज हुँदै आएको हो टु थाउजन्ड सिक्सदेखिदेखि नै युज भएर आएको हो अनि हामीले यहाँ चाहिँ खास सुरुमा जुन थेरापी इन्ट्रोड्युस गर्ने बेलामा पहिला सुरुमा चाहिँ बाहिरबाट ट्रेनर आएर उहाँले यसरी गर्ने भन्ने एउटा ट्रेनिङ दिनुभयो अनि ट्रेनिङ सँगसँगै सांग यहीँ काम गर्ने अरू छोरी लक्ष्मी महर्जन उहाँले बाहिर गएर पनि ट्रेनिङ लिनुभयो अनि सँगसँगै ट्रेनरलाई इन्भाइट गर्दा बाहिरबाट पनि हाम्रो अरू संस्थाहरूबाट स्टुडेन्ट्सहरू पनि ट्रेनिङ लिन आएर त्यसरी चाहिँ ट्रेनिङ हुने गरेको छ यहाँ है स्यान्ड प्लेथेरापी यो गर्नको लागि चाहिँ केही क्वालिफिकेसन केही चाहिने के स्पेसिफिक क्राइटेरिया छ यस्तै क्राइटेरिया भनेर भन्न त अलि अप्ठ्यारो नै छ किनभने यो ट्रेनिङ हो होइन ट्रेनर अब ट्रेनिङ लिने मान्छे जो पनि हुनसक्छ तर हामीलाई चाहिँ हाम्रो एक्सपिरियन्समा के लाग्छ भने जो मान्छेहरूले चाहिँ यङ थियोलाई कार्ल गोस्टाभ यङको थ्योरीलाई बुझ्नुभएको छ होइन उहाँको जुन साइको डाइनामिक्स थियोहरू छ जुन उहाँको आर्किटाइप्सको कुरा गर्नुहुन्छ उहाँहरूले अनकन्सियसनेसको कुरा गर्नुहुन्छ सिम्बल्सको कुरा गर्नुहुन्छ त्यो थ्योरीहरू त्यो कन्सेप्टलाई बुझ्ने जो हुनुहुन्छ उहाँहरूले चाहिँ यो ट्रेनिङ लिनुभयो भने चाहिँ फ्रुटफुल हुनसक्छ अझै होइन ट्रेनिंग मात्र लिने हो युज एउटा टुल हो भनेर त्यसरी लिनुभयो भने चाहिँ सायद अरूहरूलाई त्यो ट्रेनिङको कोर थियो कोर कन्सेप्ट बुझ्न अनि ट्रेनिङलाई एक्चुली म्याक्सिमाइज गरेर युज गर्न चाहिँ अलिक अप्ठ्यारो हुन्छ कि जस्तो लाग्छ हजुर अब हामीलाई सुनिराख्नु भएको साथीलाई साइनप्लोथेरापी कहाँ ट्रेनिङ दिन्छ भनेर पनि जिज्ञासा हुनसक्छ कतै नेपालमा कतै साइनप्लोथेरापी ट्रेनिङ दिने कतै ठाउँ केही छ सानप प्लेथेरपी ट्रेनिङ नेपालमा भनेको मैले जब ट्रेनिङ लिएँ नि मैले पनि अङ्कुर काउन्सिलिङ एन्ड ट्रेनिङ सेन्टरमा नै यसको ट्रेनिङ लिएको हो अहिलेसम्म चाहिँ सान प्लेथेरपीकै ट्रेनिङ दिने भनेर अरू कुनै संस्था वा कोही व्यक्ति आएर त्यसरी गरेको पनि मलाई थाहा छैन सो यहीँ यहीँ गरेको मैले ट्रेनिङ अनि अब कहिले हुन्छ भन्ने कुरा गर्दाखेरि चाहिँ रिसेन्टली हामीसँग चाहिँ एकजना सा सानप्लेथेरापिस्ट लिङ्कमा आउनुभएको छ डक्टर बारब्रात टर्नर वाले चाहिँ डिसेम्बर टु थाउजन्ड सिक्सटिनको थर्ड विकतिर यहाँ आएर ट्रेनिङ गर्ने भन्ने एउटा प्रपोजल पठाउनु भएको छ होइन सो so, डिसेम्बर 2016 थाउजन्ड सिक्सटिन चाहिँ नेपालमा प्ले प्लेथेरापी ट्रेनिङ लिने एउटा राम्रो अपर्च्युनिटी राम्रो अपर्च्युनिटी चाहिँ हुनसक्छ हजुर भनेपछि कसैलाई ट्रेनिङ लिनु मन छ भने चाहिँ अङ्कुर काउन्सिलिङ सेन्टरमा बुझ्दा भयो स्याम्थेरापी को लागि हजुर यहाँको समय र विचारको लागि धेरै धेरै धन्यवाद हुन्छ हस् तपाईँलाई पनि थ्याङ्क यू बच्चादेखि वृद्धसम्मलाई काम लाग्ने रहेछ यो मनोवैज्ञानिक उपचार पद्धति यसको बारेमा धेरै जानकारी लिनुहुन र तालिम लिनको लागि तपाईँ अङ्कुरश काउन्सिलिङ सेन्टरमा सम्पर्क राख्नुहोला अब भने हामी कार्यक्रमको अन्तिम खण्ड साइक विज्ञान टिपमा प्रवेश गर्दैछौँ हामीलाई आजको साइक विज्ञान टिप अङ्कुर काउन्सिलिङ सेन्टरमा कार्यरत मनोविमर्शकर्ता कृति श्रेष्ठले दिनुहुन्छ टिप दिनु पर्दाखेरि चाहिँ भनौँ न अहिलेको जुन चिल्ड्रेनहरू सम्बन्धी टिप दिनुपर्दाखेरि चाहिँ हामीले देखेको चाहिँ मेनली समय दिनुपर्छ जस्तो लाग्छ होइन अभिभावकहरूले हामी एज अ काउन्सिलर काम गर्दाखेरि जति पनि यो बाल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 सकारात्मक के छ र भनेर उल्टो हामीलाई सोध्नुहुन्छ होइन सो आई थिङ्क अब चाहिँ हामीले बच्चाहरूको बलिया पक्षहरूमा हामीले गर्न सक्यौँ भने चाहिँ उनीहरूको सेल्फ स्टिम हाई होइन अनि आई थिङ्क अर्को चाहिँ हामीले जुन हाम्रो सोसाइटीमा मेनली अथवा बाहिर पनि हुन्छ होला कम्पेयर गर्ने हुन्छ नि अनि त्यो जो जहिले जो पनि पढाइकै सिलसिलामा आउँछ हुन्छ नि पढाइ सो आई थिङ्क so, पढाइभन्दा बाहेक पनि हामी स्कोप हेरौँ बच्चाहरूमा हाम्रो बच्चामा के स्किल छ के ट्यालेन्ट छ के स्ट्रेन्थ छ भनेर होइन सो so, अनि पढाइका कुनै पनि कुरामा कम्पेयर नगरौँ जस्तो लाग्छ होइन कम्पेयर गरेर ऊभन्दा ऊ किनभने हामीले हेर्दाखेरि चाहिँ के पनि भएको छैन हामीले मोटिभेट गरिरहेको जस्तो लाग्छौँ तर त्यो नेगेटिभ वेमा हामीले मोटिभेट गरिरहेको छौँ बच्चाहरूलाई होइन सो पोजिटिभ वेमा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 तपाईँ हामीलाई पत्रचार गरेर कार्यक्रम कस्तो भयो भनेर भन्न पनि सक्नुहुन्छ साथै एसएमएस गरेर वा इमेल गरेर तपाईँको मनमा उत्पन्न समस्या र जिज्ञासा कुनै बेलामा पनि टिपाउन सक्नुहुन्छ हामी मैनाको दुईवटा शनिबार एकजना विज्ञ समक्ष कुराकानी गर्दै तपाईँको जिज्ञासाको उत्तर दिने प्रयास गर्छौँ र आउने कार्यक्रममा हामीसँग एक विज्ञ आउनुहुनेछ मानसिक स्वास्थ्य सम्बन्धी समस्या छन् भने हामीलाई पत्राचार गर्नुहोला हामीलाई तपाईँले इमेल लेख्ने हाम्रो ठेगाना हो मनोजिज्ञासा at psychbegin.com m-a-n-o-j-i-g-y-a-s-a एट साइक विज्ञान डट कम एसएमएस मार्फत आफ्नो प्रश्न टिपाउनका लागि मोबाइल नम्बर अन्ठानब्बे साठी बयानब्बे एकाउन्न आफ्नो जिज्ञासा र प्रतिक्रिया पठाउन सक्नुहुन्छ र साथै हाम्रो यो कार्यक्रम उज्यालो अनलाइन डट कम सँगै साइक विज्ञानको वेबसाइट डब्लु डब्ल्यु पनि सुन्न सक्नुहुन्छ हामीलाई फेसबुकमा साइक विज्ञान नेटवर्क नेपाल पेजमा लाइक गर्नु र ट्विटरमा एट साइक फलो पनि गर्नु आजको कार्यक्रममा चर्चा गर्यौँ रूपमा सहयोग गर्ने सन्दीप सुन्दासलाई विशेष धन्यवाद अर्को शनिवार मनोविज्ञान र मानसिक स्वास्थ्य सम्बन्धी रोचक सामग्री ल्याउने नै छौ आजलाई कृपा